घरासी सजावट का आकर्षक फर्नीचर चाहिए हमीव समझ नोसम फर्नीचर उद्योग रत्नगर सम्पर्क आदर्श फर्निचर टोल प्रोट्राइटर धनराज डी फोन शून्य छपन्न पांच बैसठी आठ सै पैंतीस मोबाइल अंठानब्बे हार्दिक स्वागत एवं सन्ध्याकाली नमस्कार कार्यक्रम अर्पण शुभ साँझको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोता मित्रहरूमा कार्यक्रम अर्पण शुभ साँझको आजको श्रृङ्खलामा फेरि पनि उपस्थित भइसकेका छौँ सदाको बसाइमा जस्तै सुनिरहनु भएको छ सु प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच र इन्टरनेट अनलाइनमा डब्लु डब्लु रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ सु। सात तिस बजीसम्मको बीचमा रहनेछौँ र रह यो बीचमा रहँदा सु, रह सुमधुर लोकधरी आवाजहरू त सधैँ छन् सके पनि हामी कार्यक्रममा कुराकानी गर्दै आइरहेका छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहोस् भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो आजको कार्यक्रमलाई प्रायोजन गरेको छ साईराम फर्निचर उद्योग जुन रत्नगरतिर आदर्शनगर ढोलमा अवस्थित छ जहाँ दक्षिता थानभवी मिस्त्रीबाट तयार गरिएका झ्याल ढोका खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचरका सामानहरू विभिन्न अफिस फर्निचर घरयासी सर चाहिने आकर्षक फर्निचरहरू यहाँलाई आवश्यक परेको छ भने तपाईँ पुग्नै पर्ने ठाउँ फर्निचर सम्बन्धी सम्पूर्ण कामको लागि एउटै विकल्प साईराम फर्निचर उद्योग रत्नगरतिर आदर्शनगर ठोलमा अवस्थित छ जसका प्रोप्राइटर हुनुहुन्छ धनराज डल्ला कोटी फोन नम्बर अन्य जानकारी पनि लिन चाहनुहुन्छ भने तपाईँ आफैले फोन नम्बर रहेको छ सुन्नापन्न र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास फोन गरेर अन्य जानकारी पनि लिन सक्नुहुनेछ आजको श्रृङ्खलामा छौँ प्रविधि कक्षबाट मित्र विष्णु हो अनि आवाजबाट अर्पण शुभ साँझको सहयात्री मसुरेढकाल रहिरहेको छु संगीत बाएको साथ मेलने नै सहित ला टेलिफोन लाइनमा कोही मित्र आइसकेको इशारा माल्दै छ उहाँलाई स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हजुर नमस्ते दाडा नमस्ते कहाँबाट कबुल देख्नुहुन्छ आङ मोहनपुर काग्रसतबाट हो अ यहाँको शुभ नाम मेरो दल बहादुर छपाङ हो दल बहादुर छपाङ हजुर दलजी आरेमै हुनुहुन्छ आ, के दिनु के राख खाना बसाए आ, खाना खाइसक्नुभयो र यतिकै बसी बसाउनेछ दलजी गर्मी साह्रै बढ्दो छ त्यतातिर कस्तो छ गर्मी अझ बाँकी नै छ गर्मी आउन त्यसो त होइन त्यति गर्मी चाहिँ अहिले भइसकेको छैन कार्यक्रम हामी एकछिन एउटा आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ अब मलाई सम्पूर्ण नचिन्ने भन्ने अब मलाई चिन्ने चिन्ने नचिन्ने रिमलाल चेवाङलाई सुनाउँछु दादा दलबहादुर चेपाङ भनेर चिन्ने नचिन्ने सबै सबैको लागि हजुर। हुन्छ दलजी सहभागिताको लागि साथ दिइरहनु भएको छैन खाना भइसक्यो अथवा दरबहादुर प्रवीन कुमार चुपाङलाई अनि त्यसपछि मेरो घर परिवार काँक्रा कार्यक्रममा सम्झिनु भएको छ कार्यक्रमलाई प्रायोजन गरेको हो साईराम फर्निचर उद्योगले जहाँ सम्पूर्ण फर्निचर सम्बन्धी कारोबार गरिन्छ जुन रत्नगर्तिर अदर्शनका ठोलमा अवस्थित छ हेलो हेलो सर नमस्कार कहाँबाट को भन्नु भयो न दाङबाट फोन गरेको त आ हा दिङबाट हजुर छु यहाँको शुभ नाम म अंकल कैटामा भर्छु शंकर भन्नु भयो हजुर हो नेपालबाट टाङ शंकर छपाङ अ हो शंकर जी हजुर आरामै हुनुहुन्छ म आरामै छु दाजु के गर्नुहुन्छ शंकरले हजुर जस्तो छ हजुर आहा बसी हो. जी खाना एकदमै राम्रोसँग हामी सुनिन्छौँ शङ्करजी हामी कार्यक्रम आवाज बजाउनेछौँ कस कसलाई सुनाउनुहुन्छ शंकरजी सहभागिता को धन्यवाद अंत्यम सुनेर साथ छुट नमस्ते एउटा पछिल्लो समयमा समयमा आएका आवाज हो स्थानीय कलाकार योगेशको उत्कृष्ट सुमधुर स्वर योगी सम्हाल अनि जमुना राणाको आवाजमा सजीवको आवाज हो त्यसो त निकै नै आफ्नो मायालुप्रति समर्पित गरिएका कुराकानी त्यसो त उनले बोले पनि पलपल पल याद उनकै यादमा गइरहेका कुरा अनि सम्झना मनमा गरिरहेका कुरा मायाप्रीति छुटे पनि खुसी त ठुट्यो तर आँसु यो बेल बगिरह्यो यति बेला तपाईँको लागि योगी सम्हाल अनि जमुना राणाको आवाजमा सजीवको आवाज संसार खोज्दा कतै भेटाएन घाइते दिवान लिएर बाजा जो लिएर बाजा जो तिम्रै माया मोटोमा साजो तिम्रै नाम दिलमा भेटेन day संसारको त तिम्लाई भेटेन चिन्दाङे मेरो चिन्दाङ्गे मेरो लाग्छ मलाई संसार यहाँ डाडो तिम्रै नाम देलोमा मेटे माया नेसार कति हजुर मित्र घाइते जीवन लिएर बाँच्या छु तिम्रै माया मठोमा साँच्या छु तिम्रै नाममा मेठाइन काठमा संसार खोज्दा तिमीलाई भेटाएन यौगे सम्हाल अनि जमुना रानाका आवाज हो लै शब्द सृजना हो सम्हालकै रजुन आवाजलाई समय डिजिटलले बजारमा लिएर आएका आवाज हो कसै सबै लुटिसके पछाडि अनि कसैको आँसुमा कसैले उत्सव मनाउने त्यो पाया खै देखिँदैन मुखमा राम राम छ भित्र छुरालु खाँदै सबैभन्दा असल बनेगा तिनै पापी माया हसाई प्रेममा जुटु नेमुठी घाँटी सुझाएको मुठुने टुक्राइसकेका छौँ कार्यक्रम अर्पण शुभ सांसे व्यवसायीमा छौँ आजको कार्यक्रमलाई प्रायोजन गरेको का हो साईराम फर्निचर उद्योगले जुन रत्नगरतिर आदर्शनगर टलमा अवस्थित छ जहाँ दक्षिण तथा अनुभवी मिस्त्री बाट तयार गरिएका झ्याल ढोकाका चौखुस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण फर्निचरहरू आवश्यक परेको छै पर्ने ठाउँ हो सायराम फर्निचर उद्योग जसका प्रोप्राइटर धनराज डल्ला कोठी तपाईँले अन्य जानकारी सिधै फोन गरेर लिन चाहनुहुन्छ भने पनि फोन नम्बर शून्य छपन्न पाँच बैसठी आठ सय पैतिस र फोन गरेर अन्य जानकारी पनि तपाईँ लिन सक्नुहुनेछ को सहयात्री साथ कुराकानी हुन सकिरहेको छैन अर्कै एकजना साथी टेलिफोन लाइनमा नमस्ते नमस्कार. बदन बदन जी प्रतीक्षाको घडी समाप्त भइसकेको छ के छ नयाँ थाहा खबर यतिका दिनसम्म हराउनु भयो दा के को दान त्यसैले पनि आफ्नो खाना भइसक्यो अथवा मेरो मम्मी बाबा अनि मेरो भान्साको लागि अनि हजुरको लागि अर्पणहरू अनि माउन्ट एभरेस्ट सत आदर्श बनिन्छ सम्पूर्ण भाइ बहिनी सैष्ठहरू अनि हुन्छ सय बत्तीस र तेत्तिसको दुईवटा बाटो खुला छ त्यो मध्ये पनि कुनै एउटा बाटो रोजेर तपाईँ आउनुभयो भने हामी कुराकानी गर्ने नै छौँ फेरि पनि टेलिफोन लाइनमा कोही साथी आइसकेको इसारा मिल्दैछु 10 हामी पनि एकदमै ठिक ठाक छौँ दिनभरि कतातिर व्यस्त रहनुभयो कि टाढीतिरै गइरहेको थिएँ सपिङको लागि सपिङ गर्नुभयो र समय बिताउनु भयो है के के खरिद गर्नुभयो नि किरणजीको हामी अन्त्यमा एउटा जानेछौँ कस कसलाई सुनाउनुहुन्छ सावित्री भाउजू मेरो भाइ राई अनि मेरो आमा र मलाई चिन्नी नतिन्नी सम्पूर्णलाई हुन्छ किरणजी सहभागिताको लागि धन्यवाद अन्तिसम्म सुनेर साथ दिनुहोला अहिले छुट्यौँ नमस्ते किरण दराईको सहभागिता रिलेको कार्यक्रम अर्पण शमा छौँ फेरि पनि कोही मित्र हुनुहोस् टेलिफोन लाइनमा भनेर मिल्दैछ उहाँलाई पनि स्वागत गरिहाल्छु हजुरलाई जिउ छ कार्यक्रम सुनेर साथी रहनु भएको छ र खाना पनि भइसकेको छ कार्यक्रममा आउनु भएको छ अन्त्यमा एउटा आवाज छाड्नेछौँ कस कसलाई सुनाउनुहुन्छ र मेरो घर परिवार सम्पूर्ण साथीहरूको लागि हुन्छ बिन्दासजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ होला अहिलेलाई छुट्याउँ नमस्ते ङको सहभागिता दाहानीमा छौँ आजको कार्यक्रमले प्रायोजन गरेको हो जुन रत्नगरतिर आदर्शनगर ठोलमा अवस्थित छोटर सम्पूर्ण फर्निचरका सामानहरू यहाँलाई आवश्यक परेको छ भने तथा अनुभवी मिस्त्रीबाट तयार गरिएका झ्याल ढोकाका चौकुस खापा पल्ला शुभ विवाह शुभकारीको लागि आवश्यक पर्ने फर्निचर विभिन्न अफिस फर्निचर र घरआसी सर सजावटका लागि चाहिने आकर्षक फर्निचरहरू यहाँलाई आवश्यक परेको छ भने तपाईँ पुग्ने होला एकजना साथीसँग हामी कुराकानी गर्छौँ स्वागत गर्छु हजुर सुमित्रा चेपाङ्छ व्यस्तै हामी पनि एकदमै आरामै छौँ तपाईँको यति धेरै माया पाइरहेका छौँ होइन यो <laughs> माया पनि सधैँ रहिरहनेछ सुमित्रा खाना भइसक्यो अथवा भएको छैन त हामीलाई बोलाउनु भएन कति छुच्छु बन्नुभयो हो त <laughs> तारा जी सर मन नजिक भयो त मन सबै नजिक भइन्छ अरे भन्ने पनि सुने जी। जी। अन्ते अन्ते हो खै छ अन्त्यमा छौँ सुमित्राजी कार्यक्रममा आउनुभएको छ अन्त्यन्त्यमा छौँ छोटो मिठो रूपमा सम्झिनु होला एउटा आवाज छाडेर जानेछौँ कस कसलाई सुनाउनुहुन्छ <laughs> मेरो कोराकमा बस्नुहुने आमा बुवा दाजुभाइ होइन मेरो भाइ अर्जुन भाइ अनि त्यहाँबाट मेरो साथी ललिता भावनाया हुन्छ सुमित्राजी सहभागिताको लागि सुमित्रा जी बाङको सहभागिता शक्तिबाट कार्यक्रम अर्पण शुभ साँझको व्यवसायीमा छौँ अब भने तपाईँ माझबाट छुटेर जानुपर्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धेरै धन्यवाद बोल्न चाहन्छु र यो मजुरीबाट अब हामी छुटिन्छौँ सहभागितामा जुट्नुहुने साथीहरू दलबहादुर सेपाङ चे रेमलाल चेपाङ शङ्कर चेपाङ बदन अधिकारी किरण दराई बेन्दास तमाङ र सुमित्रा चेपाङलाई धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद कार्यक्रम प्रायोजन गरेर साथ दिनुहुने साईराम फर्निचर उद्योगका प्रोपाइटर धनराज डल्लाकोटीलाई पनि धेरै धन्यवाद बोल्न चाहन्छु सँगै धन्यवाद टेलिफोन सम्पर्कमा जुट्ने प्रयत्नमा प्रयासरत रहनु नेतभाइलाई र धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षीबाट सघाउने मित्र विष्णुलाई पनि र पृष्ठभूमिमा गुन्जिरहेको आवाज हो पछिल्लो समयमा बजारमा आएको हो उपमा दुई सुरेश यार अनि पुणखला विशु आवाजमा सुझेको आवाज हो शब्द सृजना हो र गीत सङ्गीतमा कसैलाई धेरै माया लगाएछ भगवानको लीला पनि अपरम्परा छुखीलाई दुख झन् शङ्का माया विरातीमा पनि यस्तै यस्तै बोल्दैछ गीत सङ्गीतले खबर पाउँदा ज्यान काम्यो थरखरी तिमलाई सम्झिआसो झन्भरी त्यसै होइन नि तिम्रो बिहे भूभन्दा यति रोइन नि यो आवाज तपाईँको लागि छार्दै कार्यक्रम अर्पण शुभ साँझको आजकै श्रृंखलाबाट म तपाईँकी अर्पण शुभ साँझको सहयात्री सूर्य ढकाल पनि ओझि लिन चाहन्छु सही होइन